नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझ के नवीनतम श्रृङ्खलामा कार्यक्रम अर्पण शुभ आरको के अर्को बसाई लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई विष्णुले साथ मिलिरहेको छु म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय पाँच मेगा हजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै गुनामा रहेर रह पनि कार्यक्रम अर्पण शुभ साँझको यो बसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको बसाइ लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात उपस्थित हुन्छौँ तपाईँकै सम्झना समर्पणहरू लिनको लागि शून्य र शून्य तिन सय तस बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ गाईघाटतिरको नयाँ नौलो खबर के छ अनि के कसरी बित्यो तित्यो उठ्नु त भएन हिँडेको पनि अनि उठेको पनि तर बसेरै बित्यो होइन हुन्छ सञ्जुजी कार्यक्रममा सहभागी हुनुहुन्छ आज कोही कसलाई सम्झिने दिदीलाई मेरो बाबा मम्मी मेरो बहिनी शान्तिको लागि निशाको लागि अनि मेरो साथीहरू आशा तारा अनि सुनिता किसन दाई सु अनि अशोक जीवन मलाई सन्जु भने तिनी नतिनी सम्पूर्णको लागि हुन्छ सन्जु जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो सम्पर्क विच्छेद भइसकेको छ कार्यक्रम अर्पण शुभसाँजकी व्यवसायमा छौँ तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हल्स र अनि कार्यक्रम अर्पण शुभसाँजकी व्यवसायमा सँगै हुनुहुन्छ कार्यक्रम अर्पण शुभ साँझकी व्यवसायमा हामी मिठा मिठा लोकदोहोरी भाकाहरू बजाउने गर्दछौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिनेछौँ र तपाईँकै सम्झना समर्पणहरू लिनेछौँ कार्यक्रममा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ इच्छा कामनाबाट राजकुमार राजकुमारजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ इच्छा कामनातिरको <laughs> अनि तपाईँको दिन के कसरी बित्यो आज हुन्छ <laughs> राजकुमारजी कार्यक्रममा उपस्थित हुनुहुन्छ कसलाई सम्झिने आज धन्यवाद हजुर हुन्छ राजकुमार जी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छ हौ नमस्कार यति बेला इच्छा कामनाबाट राजकुमार आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार, बजिरहेको छ नि त अझै पनि त्यो आवाज अझै पनि यतैतिर फर्किरहेको छ रेडियो सँगै छ जस्तो लाग्यो जोन्जी के छ तपाईँको नयाँ नौलो गाउँ सबैतिर हुन्छ जोन्जी कार्यक्रममा सहभागी हुनुहुन्छ सम्झिने जञ्जी हजुर कार्यक्रममा सहभागी हुनुहुन्छ कस्तो छ हजुर समझिन आ सरडम हजुर लागि अनया अनि मलाई चिन्ने नचिन्ने अनि यो सवालको लागि हुन्छ जञ्जी कार्यक्रममा आउनुभयो कसै लागि अनि छिन्जी नमस्कार यति था। बेला कुराको बाटो जुन आउनुभएको थियो आफ्नो आफन्त आप इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी ती तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी ती तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा रमाइलो लोक भाकाको तपाईँको लागि पश्मिना को पछुरी त ढक्का टोपी मया तिमलाखे खो कीमा छुपी अर्जुन थापा आपन र निता गुरुङको सुमधुर आवाजमा सजिकै लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ निकै नै रमाइलो लोक भाका थियो हामीले बजाउने लोकदुखोरी भाका मार्फत तपाईँ आफ्ना आफन्त इष्ट सम्झिन चाहनुहुन्छ भने शून्य र शून्य छपन्न पाँच त्रिसठी तिन कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ टेलिफोन सङ्ग्रहको उहाँ मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हजुर नयाँ नयाँ खबर के छ तपाईँको हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेठिक हुने कुरै भएन नि त अनि खानपिन भयो कि हाम्रो भएको छैन कार्यक्रम सकिनेलाई कति हुनेछ सँगै होला जस्तो छ है सँगै खानुपर्छ ठाउँ फरक भयो भने टाइम त एउटै भइहाल्छ नि होइन र हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कि कसलाई सम्झिने कार्यक्रममा सहभागी जनाउनु भयो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नु होला अहिले भने छुट्टिन्छ यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनु भएको आपन थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गरिसक्नु भएको छ सुन्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो खुल्लै छ तपाईँको लागि टेलिफोन सम्प्रकामा कोही हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रमेश चाहिँ के छ तपाईँको नयाँ नाउलो खबर हाम्रो पनि सबै ठिक छ अनि के कसरी बित्यो तपाईँको दिन आज अलिकति धान रोप्ने सिजन पनि आइरहेको छ काम त गर्नै पर्यो नि होइन र हुन्छ रमेशजी कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसैलाई सम्झिरहेछ हुन्छ रमेशजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै गर्नुहोला माया नमा अहिले पनि छुट्टिन्छ हौ नमस्कार यति बेला कुरागबाट रमेश लामा आउनु आउनुभएको थियो आफ्नो आफन्त इष्ट सम्झना राखेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट सर अधिकारी सरजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो भएको छैन कार्यक्रमको अलिकति मिठो बनाएर हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ अनि, शनिवार मात्रै आउनुहुन्छ है अनि आरपड आउ हालै पनि सहभागी लाग्यो छुट्टिन्छ यति बेला पदमपुर बाटो सर्व अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्लै छ तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ अवक्रममा एउटा रमाइलो लोक भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ विरती सफल होस् भन्ने भाका अवक्रममा तपाईँको लागि Oh अर्को देशमा भन सम्विदा मायालाई दिइन्छु अनि रालाई सुम्पिन्छु दुईटा बार माछु मेरो पिराति सफल सफलोस दोस्रो देशमा भन सम्बिदा पहिलो मेरो देशमा बनो संविधान दुटा बड़ मगसु भगवान एवटा मेरो फिरती सफल हो दोसरो देश में बनोस्विधान पूर्णकला अनि गोकर्ण राणाको सुमदुर आवाजमा सजिएको भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ यिनी भाकाहरू कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोक डोरी भाकाहरू कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य र शून्य छपन्न पाँच त्रिसठी तिन छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ मलेसियाबाट के भन्नुभयो प्रमोद तामाङ कुराकको साथी हुनुहुन्छ प्रमोदजी के छ मलेसियातिरको नयाँ नल खबर सुनाउनुहोस् हुन्छ प्रमोदजी कार्यक्रममा सहभागी हुनुहुन्छ को कसलाई सम्झिने आज अनि मेरो हुन्छ प्रमोजी कार्यक्रममा सहभागी हुनुभयो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै गर्नुहोला अहिले भने छुट्टिन्छ नमस्कार त्यति बेला कोरागको साथी हुनुहुन्थ्यो मलेसिया हाल मलेसियामा हुनुहुन्छ प्रमोद तमाङले फोन गर्नुभएको थियो निकै नै माया गर्नुहुन्छ टाड़ा टाढो बाटो पनि तपाईँ नै यस्तै गरी फोन गर्न चाहनुहुन्छ आफ्ना आफन्त इष्ट मित्रहरूलाई आफ्ना सम्झनाहरू सुनाउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी तिन सय छ टेलिफोन सम्पर्कमा कोही मित्र सहभागी हुनुहुन्छ हेलो हेलो नमस्ते हजुर कहाँबाट को हुनुहुन्छ नयाँ नौलो खबर अनि पर्याकोटतिर कतिको रोपाइ चलिरहेछ अनि पानीले कतिको साथ दिएको छ पर्याकोटतिर चाहिँ हुन्छ दिनेशजी कार्यक्रममा सहभागी हुनुहुन्छ कस कसलाई सम्झिनेशी कार्यक्रममा सहभागी हुनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै गर्नुहोला माया ननु होला अहिले भने छुट्टिन्छ नमस्कार त्यति बेला परिखाकोटबाट दिनेश आउनुभएको थियो निकै नै माया गर्नुहुन्छ हामीलाई र आफ्ना आफन्त इष्ट मित्रहरूलाई पनि सम्झना राख्नुहुन्छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँका आवाज मैले बुझ्न सकिरहेको छैन कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट के भन्नुभयो सुशील सुशीलजी के छ तपाईँको नयाँ नानु खबर एकदम हाम्रो पनि सबै ठिक छ अनि के कसरी बितिरहेको छ सुशीलजी तपाईँको दिनहरू व्यवसाय पसल छ अब खासै म त पसल पाउँदैन यसरी नै माया गर्दै गर्नुहोला कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झिने आज हुन्छ सुशील जे कार्यक्रममा उपस्थित हुनु हो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छ नमस्कार यति बेला पर्साबाट सुशील तिहारी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो नमस्ते हजुर शीतल महसुस गरिरहनु भएको छ त्यसो भए अनि खाना खानु भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ बिनाजी त आज चाँडै हुनुभएछ हुन्छ बिनाजी कार्यक्रममा सहभागी जनाउनु भएको छ कही कसलाई सम्झिने लागिममा उपस्थित हुनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आउँदै गर्नु होला अहिले छुट्टिन्छ नमस्कार यति बेला गाईघाटबाट बिना आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार हजुर कामेरेको बोल्दै हुनुहुन्छ पदमपुरबाट के भन्नुभयो जङ्गबहादुर चेपान जङ्गबहादुरजी के छ तपाईँको नयाँ नौलो खबर अनि खाना खानु भयो कि नै पाक्दैछ अलिकति मिठो हाम्रो भएको छैन जङ्गबहादुरजी कार्यक्रम सकिने लगती हुनेछ मिठो बनाएर मिठो तरिकाले खानु होला हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ ए हुन्छ हजुर हुन्छ कार्यक्रममा सहभागी जनाउनु भएको छ आज क कसलाई सम्झिने हजुर मैले काठमाडौँ के अरे काफी स्वाईहरू अनि त्यसपछि भान्जुरी बिहान बस्ने चिला भान्जी भान्जी आदि हुन्छ जङ्गबहादुरजी कार्यक्रममा सहभागी जना भयो खुसी लाग्यो आगामी श्रृङ्खलामा पनि उपस्थित गर्नु हुँदैन ल हुन्छ हुन्छ अहिले छुट्टिन्छौ नमस्कार यति बेला पदमपुरबाट जङ्गबहादुर आउनुभएको थियो तपाईँकै सम्झना अनि तपाईँकै समर्पणहरूलाई लिँदा लिँदै आजको कार्यक्रमबाट विधा माग्ने बेला भइसकेको छ तिनजेलसम्म रेटी अर्पण एक सय चार थोलो पाँच मेगा इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर रह साथ दिनुभयो तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु अनि फोन गर्ने साथीहरू हुनुहुन्थ्यो गाईघाटबाट सन्जु ऋक्षाकामनाबाट राजकुमार कोरागबाट जुन भण्डाराबाट ऋषि अधिकारी पदम पुरबाट सरु अधिकारी मलेसियाबाट प्रमोद तामाङ कोराको साथी हुनुहुन्थ्यो पर्यकोटबाट दिनेश और पर्साट सुशील तिवारी गायघाट बिना अंतिम फोन करने साथी पदमपुर जंग बहादुर ने फोन कर फोन करने अभी फोन करने प्रयास करने तभीहदि नई धन्यवाद दिन चाहूँ और तीन जेलसम मेरे आवाज रेडियो सेट समय उठने प्राविधिक कक्ष का मित्र विष्णुला विशेष आभारी व्यक्त भाई तैंकें लोक संगीत का दिवस मगरबनी यह गीत पृष्ठभूमि में अगड़ी बढ़ाते बिदा हाँ नमस्कार बुटू भारी मैले भूलना साथ गारी झुन में पानी धाने को झुन में पानी धागे रात छैन न सम्झेको दिन छैन तिम्रै माया छ हो सानो तिम्रै माया छ